कालज नेपाली गीत सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज नेपाली संगीतको स्वर्ण युगमा अतुलनीय योगदान पुर्याउने श्रेष्ठा साधकमा समर्पित कालजय गीतहरूको सुन्दर संग्रह अजर अमर गीतहरूको आजको दुई सय एघारौं र ईस्वी सिसम्बर दुई हजार अन्तिम श्रको यो कार्यक्रममा प्राविधिक मित्र दिनेश नेका साथमा यो प्रस्तुता प्रकाश आयमीको शालिन अभिवादन ग्रेग्रिन पात्र अनुसार 2015 हजार पन्ध्र अन्त्य भएर दुई हजार हुँदैछ सोह्र हरेक अर्थमा सबैको निम्ति शुभ होस भन्ने कामना गर्दै हामी आजको यो विशेष अंकमा अघिल्लो वर्षका अंकहरूको चर्चा गर्नेछौं दुई 2015 को जनवरी पहिलो दिन हामी सन्ताउन्नौं श्रृंखलाबाट यो कार्यक्रम शुरू गरेका थियौं दुई हजार जनवरी प्रथमको दिन कार्यक्रम शुरू गर्दा हामीले शुभकामना गीतहरूबाट मानिक रत्न र तारादेवीको स्वरमा मंगल होस अनि धरतीभरिका जिउँदा मान्छेहरूबाट शुरू गरेका थियौं भने त्यसपछि हामीले विशेष सन्दर्भमा कलाकारहरूको श्रेष्ठाहरूको जन्मदिन पुण्यतिथि र विशेष सन्दर्भलाई जोडेर कार्यक्रमलाई अघि बढ़ाउँदै लग्यौं र आजसम्म दुई सय एघार अंकसम्म आइपुग्दा यहाँहरूले सुन्नुभएका यस कार्यक्रम मार्फत सुन्नुभएका दुर्लभ गीत कुनलाई ठानुभयो भनेर हामीले एउटा प्रश्न राखेका थियौं धेरै धेरै गीतको प्रस कुराकानी गर्नुभएको छ तर अक्सर मित्रहरूले एउटा नयाँ गीतको सन्दर्भ जोड़नुभएको छ त्यो गीत हो रामेश श्रेष्ठ र साथीहरूले गाउनुभएको यो गोपाल प्रसाद रिमालको कालाजय गीत यस गीतका बारेमा एक मित्रले लेख्नुभएको छ यो गीत हामीले संविधान घोषणा भएको दिन पहिलोपटक सुनेका थियौं थल हेर फेर आउँछ एक जुगमा एक दिन एकचोटि आउँछ ठुलटुल हेर फेर आउँछ लाटा सुझा बोल्न थाल लाटा सुझा यस गा बारेमा विभिन्न सन्दर्भहरू उल्लेख गरेर मित्रहरू लेख्नु भएको छ तर रमाइलो कुरा गत हप्ता गायक संगीतकार गीतकार मित्र सेनको जन्मदिनका सन्दर्भमा मित्र सेन विशेष कार्यक्रम सञ्चालन गर्दै गर्दा यहाँ ट्वीटर मार्फत केही मित्रहरूको मित्र, मित्र चौतारी शुरू भएको छ धना पौडेल शोभा आचार्य सांसारिक जोगी विनोद दाहाल मनुआवास लगायत मित्रहरूको सबैमा फेरि एकपटक हार्दिक शुभकामना मित्र चौतारीका लागि मनु आवास लेख्नुहुन्छ सबैभन्दा पहिला ग्रेग्रेन सम्बद्ध नव वर्षको शुभकामना सम्पूर्णलाई धेरै धेरै शुभकामना सुनिएको गीत भन्दा सुनिरहेको गीतको शाब्दिक अर्थ बुझ्न पाउँदा चाहिँ अजर अमर गीतहरू सुन्नुको महत्व ज्यादै रहयो मेरो सन्दर्भमा सुन्नलाई झलकमान गन्धर्वको आमाले सोर्लिन् खोइ छोरा भनिलिन् भन्ने गीत नसुन्ने र नभकानी नेपाली सायदै होलान। तर सोही गीतमा प्रयोग भएको शब्द रजही खुल्यो अर्थ सायदैले बुझेका थिए अजर अमर गीतहरूमा यो बारेको चर्चा मैले सम्झिरहने सन्दर्भ थियो त्यसै गरी गीत संगीत मात्र नभई ती कालज गीतहरूको पृष्ठभूमि सहितका रोचक तथा जानकारीमूलक प्रस्तुति भएको हुनाले कार्यक्रमको हरेक एपिसोड उत्तिकै महत्वपूर्ण र संगनीय छन् नयाँ पुस्ताको लागि त झन् ज्यादा आगामी पुस्ताको लागि नेपाली सुगम संगीतको इतिहास बुझ्नका लागि कार्यक्रम श्रव्य पुस्तकालयकै रूपमा रहनेछ भन्ने मैले ठानेको छु नयाँ वर्षमा पनि कार्यक्रम सफल रहोस सबैको प्रिय रहोस उत्कृष्टता निरन्तर कायम रहोस प्रकाशदाईको मेहनतलाई सलाम गर्दै प्राविधिक मित्रहरू शशेन्द्रजी दिनेश निरौलाजी सहित पर्दा पछाडि बसेर काम गर्ने सबै प्राविधिकहरूको मेहनतलाई पनि सलाम उज्यालोलाई पनि धेरै धेरै धन्यवाद सहित लाख लाख शुभकामना त्यसै गरी राजेश्वर उदय आरपी गाउँले केदार अधिकारी केन्द्र अधिकारी सुदीप शिवाकोटी अमरदीप श्रेष्ठ गीर बहादुर सन्तोष सेजवाल टीका छेत्री सुशीला सिलवालले आफ्ना टिप्पणीहरू लेख्नुभएको छ भने चिरञ्जीवी नेपाल लेख्नुहुन्छ नयाँ वर्षको शुभकामना अजर अमर गीतको सम्पूर्ण युनिट अनि लिसनर्सहरूलाई मेरो निम्ति लेखिएको दुर्लभ गीत त थुप्रै छन् तर नारायण गोपालको डिफ्रेण्ट ट्यूनमा भएको एउटा मान्छेको मायाले भन्ने गीत जुन विरलै कसैले सुनेको थिए होलान् त्यो गीत मैले सुने, सुने भनेर उहाँले जानकारी दिनुभएको छ त्यसै गरी गत हप्ता पुष चौध गतेका दिन प्रसिद्ध गायिका मथुरा प्रधानको जन्मोत्सव परेको थियो रत्न रेकर्डिङ संस्थानले आयोजना गरेको प्रतिभाको खोजी कार्यक्रममा तेस्रोमा पुरस्कृत भएकी मथुरा प्रधान गायनमा सुकमित गुरूङ रोविन शर्माहरूका समकालीन वा अझै अग्रज मानिन्छन् तर पेशागत रूपले देश बाहिर रहेका कारणले र सांगीतिक क्षेत्रबाट केही टाढा भएका कारणले उनका नयाँ गीतहरूको हामी प्रतीक्षामा छौं तर उनले पुरस्कार पाएको यो गीत वा पुरस्कृत भएको यो गीत दीपश्रेष्ठको संगीतमा कर्म लामाको शब्दमा सावकोटा ट्वीटरमा मेन्शन गर्नुहुन्छ एडी टू जिरो अन्तिम दिन अन्तिम कार्यक्रम अजर अमर गीतहरू एक जुगमा एक दिन एकचोटि आउँछ ठूलठूला उथल पुथल हेरफेरल ल्याउँछ अजर अमर गीतहरूको साथमा भनेर लेख्नुभएको छ भने किरण नेपालीले पनि यी गीतलाई पुनरावित गर्नुभएको छ स्वाभिमान सन्तोषजीले दुर्लभ गीतमा क्षेत्र अधिकारीको गीत जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ उल्लेख गर्नुभएको छ संयोगले यो गीत अहिलेसम्म अजर अमर गीतहरूमा बजेको छैन अझर अमरमा बजेको गीतहरूको प्रसंगको कुरा हो आज त्यसै गरी लुसिफर लेख्नुहुन्छ मन्दाईको टिप्पणी सुनेर सारै खुशी लाग्यो तर एता पढ्न त पाइएन भनेर लेख्नुभएको छ हेमन्त शर्माले मित्र चौतारीमा आफ्नो नाम टिप्पणी नभएकोमा ना दुखेसो पोख्नु भएको छ त्यही नी चित्त दुखाई छैन किनकि म कार्यक्रम सुनि रहेको छु भनेर उहाँले उल्लेख गर्नुभएको छ त्यसैगरी निराजन सिमखडाले बच्चो कैलाशले गाउनुभएको छ के भन्नु म कसो गरी परे भन्ने गीत दुर्लभ गीतको रूपमा उहाँले लिनुभएको छ भने पवनजीले यसै हप्ता जन्मदिन परेकी गायिका मथुरा प्रधान श्रेष्ठ दिदीलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ पुष्पराजजीले पनि फतेमान राज भण्डारीको पुरानो गीत बनै खायो डडेलोले मनै खायो तेमुरीको पापी मायाले आफूले दुर्लभ गीतको रूपमा लिएको सम्झना गर्नुभएको छ भने धना पौड़ेलका पंक्तिहरू हरियो भन्नु तुलसी पत्र पहेँलो सुरती परन्तुसम्म नहुने भए के लाउनु पीरती सवारी मेरो रेलैमालाई सम्झना गर्नुभएको छ भने विजया वन्दनाजीले नयाँ साल दुई हजार सोह्रको शुभकामना सम्पूर्ण अजरमर गीतहरूका शुभेच्छुकहरूमा व्यक्त गर्नुभएको छ लोसी फरजीले नियमित रूपमै सबै मित्रहरूलाई मित्र, मित्र चौतारीका मित्रहरूलाई न्यानो सम्झना व्यक्त गर्नुभएको छ धेरै मित्रहरूले दुर्लभ गीतका रूपमा नारायण गोपालले गाउनुभएको गोपालञ्जनको शब्द र संगीतको यो गीतलाई पनि चयन गर्नुभएको छ ले सम्म असम का मेरा बाली निर्धक लाए आर्षा लर्षा लाए, बर्षा हरू लाए। जसरी नीले को ले यो रात लाए कैस तै निले को ले तै नीले कोछ मैले मेरो जवानी जसरी नीले कोछ ले रात रास छै निले सु मेरो जवाला निले जे छै आजित तई पिए था आसुहा अले समे का मेरा बोग निधक निर्दयू आएगा वर्षा लग तिम्रो माया को कई आरथ जस्तै पर्साको आभार कुदै न ढुङ्गा सुपारी दिएको छुबेर्थ पीडा नारायण गोपालको स्वरको यो गीतलाई धेरैले आफ्नो विशेष रूपमा गर्नु गर्नुभएको छ आज पोखराबाट चर्चित गीतकार संगीतकार सुख गुरूङ जो अत्यन्त अस्वस्थ हुनुहुन्छ विभिन्न रोगका कारण आफ्नो दुवै आँखाको ज्योति गुमाउनु परेको छ र वहाँलाई सम्पूर्ण कलाकारको सहयोगले विदेशमा लगेर उपचार गर्ने कार्य पनि भइरहेको छ सुख गुरूङले नेपथ्यको पहिलो गीत छेक्यो छेक्यो देउराली दाँडा जस्ता गीतहरू संगीत र शब्द रचना गर्नुभएको छ भने राजु लामा लगायत धेरै नयाँ पुस्ताका कलाकारका लागि वा शर्मिला बर्देवासम्मका लागि पनि उहाँले नयाँ नयाँ गीत संगीत रचना गर्नुभएको छ सुख गुरूङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं र उहाँले सन्देश पनि पठाउनुभएको छ प्रकाशजी नमस्कार नयाँ वर्ष दुई हजार सोह्रको शुभकामना कार्यक्रमको सफलताको धेरै धेरै कामना आज अहिले सुन्दैसु पोखराबाट सुख गुरूङ भनेर लेख्नुभएको छ त्यसै गरी केशव शाह लेख्नुहुन्छ नयाँ वर्ष दुई को सोह्रको हार्दिक मंगलमय शुभकामना तपाई र अजर अमर गीत संचालन प्रस्तुतकर्ताहरू सबैलाई शुभकामना अजर अमरले सबै बितेको गीतहरू उठाएर मेरा चाइल्डहुड साथै जवानीले जवानी मलाई सम्झाइरहेको मैले जति धन्यवाद दिए पनि अप्रो नै रहन्छ होला भनेर उहाँले लेख्नु भएको छ विजया वन्दना लेख्नुहुन्छ दुर्लभ गीतहरू धेरै थिए तर नारायण गोपालको एउटा मान्छेको मायाले जुन फरक शैलीको त्यो गीत याद आइरहेको छ भनेर उहाँले उल्लेख गर्नुभएको छ भने कैयन मित्रहरूले नारायण गोपालले गाएकै गीत एउटा लोकप्रिय गीत ए मलाई माया गर्छु भन्ने हजुर इन्दिरा मास्केको स्वरमा सुन्दा अर्कै आनन्द पाएको महसुस गरेका छनृ वर्षको अन्तिम अजर अमर गीतहरू दुई सय एघारौं श्रृंखलामा सकिन्छ दुई मा बाह्रौंमा हामी नयाँ प्रस्तुति लिएर आउनेछौं तर दुई सय एघारसम्म आइपुग्दा यहाँहरूलाई हामी सबैको तर्फबाट हाम्रा प्राविधिक मित्र दिनेश निरौला सन्दीप सुन्दा शशिन्द्र गौतम लगायत सम्पूर्ण टोलीको तर्फबाट यहाँहरू आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् यो चिसोबाट बस्ने निकै कोशिश गर्नुहोस् र धेरै उग्र वा आक्रमक हुने कोसिश नगर्नुहोला किनकि स्थिति धेरै कमजोर छ अहिले हाम्रो त्यसकारण सबैमय कामना गर्दछौं त्रिचन्द्र श्रेष्ठ प्रतीक्षा लेख्नुहुन्छ अजर अमर गीतहरूमा प्रकाशजीले बेला बेलामा प्रस्तुत गर्ने गीतहरू दुर्लभ नै बजेको पाइन्छ यो र त्यो भनेर भन्नुभन्दा पनि हरेक एपिसोडमा बज्ने गीत र गीतसँग जोडेर आउने सर्जकहरूको घटना किस्सानै दुर्लभ हो जस्तो मलाई लाग्छ नयाँ वर्ष दुई हजार शुभकामना इन्द्र भट्टराई लेख्नुहुन्छ नारायण गोपालले गाउनु भएको बनाइ खायो दडेलुली गीत सायद मकैली कैली बिर्सन्न प्रकाश दाई लाइक कञ्चनजंघा भन्ने फिल्म भन्ने गीत कुन चलचित्रको होला सुन्न पाए पनि हुन्थ्यो भनेर उहाँ लेख्नुभएको छ भने अन्य धेरै मित्रहरूमध्ये सुशीला सिलवाल लेख्नुहुन्छ सर्वप्रथम त नयाँ वर्ष दुई हजार स्वागत गर्दै दे हार्दिक शुभकामना दुर्लभ गीत भन्दा मैले सुन्न खोजिएको अजर अमर संगीतमा बजेको गीत काला कुर्थले छ महीनै जागिरेका उहाँले सम्झिनु भएको छ सन्तोष सेजुवालले उदित नारायणको मेची र काली गण्डकी कोशीलाई चयन गर्नुभएको छ टेका छेत्रीले नारायण गोपालको स्वरमा रहेको भेलभेट सिंगर नारायण गोपालको स्वरमा रहेको अहिलेसम्म बाँचेका मेरा गीतलाई चयन गर्नुभएको थियो त्यो गीतलाई हामीले प्रस्तुत गरिसक्यौं गिरबहादुरजीले लेख्नुभएको ले ले ले छ कार्यक्रम अझ राम्रो गीतबाट मैले पहिले सुन्दै नसुनेका धेरै नेपाली गीतहरू सुने यो गीतहरूमध्ये एउटा गीत यो पनि हो मविवि शाहको रचनामा अरूण थापा र मेरानाले गाउनुभएको केशर दिउ तिमीलाई भन्ने गीत उहाँले चयन गर्नुभएको छ संयोगले यो गीत चाहिँ मवि रचना होइन यो गीतकार अर्कै हुनुहुन्छ र संगीतकार पनि अर्कै हुनुहुन्छ तर यही शब्द र संगीत भएका गीतको हामी कुराकानी गर्ने नै छौं तर यति बेला धेरैले अप्राप्य मानेको र अजर अमर गीतहरूमै पहिलोपटक सुनेको आकाशका तिर्मिरे तारा मगन्न सक्दिन मवी रचनाको गीत जयदेवको संगीतमा रहेको लता मंगेशकरको स्वरको गीत लता मंगेशकरको यो स्वरलाई जयदेवको संगीतमा मबी शाहको शब्दमा र हामीले यो कार्यक्रममा सन्दर्भ अनुसार धेरै यस्ता गीतहरूलाई खोजी गऱ्यौं जुन गीतका लागि हामीलाई धेरै किसिमको सहयोगहरू हाम्रा प्राविधिक मित्रहरू लगायत अन्य धेरैले पनि गरेका छन् हाम्रा मित्र सुमन खरेल मेन्शन गर्नुहुन्छ संचारकर्मी सुमन खरेल भोलि बिहान पनि उही जाडो हुनेछ अनि उही सूर्य उदाउनेछ तर धेरै भन्छन् भोलि अंग्रेजी नयाँ वर्ष रे त्यसैले सबैमा नयाँ वर्षको शुभकामना यो भोलिको नयाँ वर्षलाई अंग्रेजी नयाँ वर्ष भन्दा पनि यो ग्रेग्रिन क्यालेण्डर अनुसार मनाइने हुनाले यो रोमन क्यालेण्डर मुताबिक भएको हुनाले अंग्रेजको भन्दा पनि यो ग्रिक क्यालेण्डरलाई हामीले अपनाइरहेका छौं यसलाई अंग्रेजको त अलग्गै वर्ष अझै उनीहरू पनि मनाउँछन् त्यसबारेमा हामी चर्चा पछि नै गर्नेछौ स्वर सम्राट नारायण गोपालका दुर्लभ गीतका बारेमा सुमन देल लेख्नुहुन्छ यो गीत मैले पनि पहिलो पटक अजर अमर गीत नै हो सुनेको त्यसै गरी संसारिक जोगी मेरो तर्फबाट पनि सुख गुरूङको शीघ्र स्वास्थ्य लाभको कामना भनेर भन्नुहुन्छ र विनोद दहालले ए फूल चोडेर लाने हो त्यहाँ माली रोएको देख्यो कि गीतलाई आफ्नो दुर्लभ गीतमा राख्नु भएको छ भने अर्का मित्र लोकेश तिमिल हे दुर्का सीतारा कति राम्रो यो प्यारो कञ्जन जंगास्ता गीतलाई दुर्लभ गीतमा राख्नुभएको छ झलकमान गन्ध्र विशेष श्रृंखला सबैभन्दा विशेष लाग्यो तानचेन खस्यौली जोवन साँचेर कति बसौली आज फेरि सुन्न मन लागेको छ भनेर लेख्नुभएको छ भने तानचेन खस्यौलीकै बारेमा शिरू भट्टराईले मैले त ता मित्रसेनको तान्चेनको शीतल पाठी भन्ने गीत पहिलोपटक यो लोकप्रिय कार्यक्रममा सुनेको हुँ भनेर लेख्नुभएको छ भने श्याम रिमालले पनि तानचेन शीतल पार्टीलाई दुर्लभ गीत नै गी राख्नु भएको छ प्रशान्त राज कार्की लेख्नुहुन्छ दुर्लभ गीत भन्दा पनि दुर्लभ ती ज्ञानको सम्झना आउँछ यो श्रव्य पुस्तकालय र यसका गुणी श्रोताहरूलाई दुई हजार सोह्रको लाख लाख शुभकामना तना पौड़ेलले पनि शुभकामना व्यक्त गर्नुभएको छ दुई हजार अब कार्यक्रममा यहाँहरू धेरैले मन पराएको र दुर्लभ मानेको एउटा गीत छ अरूण थापा र मिराको युगल स्वरमा के तिमीलाई आसुबा मेरो जीवनमा मलाई मेरो संसार मलाई संसार मलाई to my head. आँगनमा लाखौँ लाखौँ सितारा सक दिन चढेन नि तिम्रो सकि तिम्रो सकदी बनना सहारा सकदना बनना सहारा हम के सर दू तिमी लाशु बाह मे अरूण थापाको स्वर र मीरराणाको यो युगलपनलाई नेपाली गीत संगीतमा विशेष रूपले हेर्न सकिन्छ सा। मीर राणाको स्वरलाई त हाम्रा मित्र धना पौडेलले एउटा विशिष्ट स्वर नै मान्नुभएको छ उनको स्वरमा हुने हरकत काम र उनको श्रुति मधुरतालाई लिएर धना पौडेलजीले धेरै पटक चर्चा गर्नुभएको छ भने यसपालि पोखरा यात्राको क्रममा अरूण थापामाथि चलचित्र बनाउँदै गरेका केही युवाहरूसँग भेटघाट भयो ती युवाहरू छिटै अरूण थापामाथि केही सहयोग स्वरूप हामीबाट केही सहयोग लिएर चलचित्र बनाउने तयारीमा छन् भने केही युवाहरू काठमाण्डुको रंगमंचमा सुभाष चन्द्र प्रस्तुतिमा अरूण थापाको गीतहरूलाई मंचमा नाटकको रूपमा प्रस्तुत गर्ने तयारी पनि गरिरहेका छन् किन्तु सबैलाई शुभकामना त्यसै पार्टी बाघ लेख्नुहुन्छ चा, मित्र चौतारीको उज्जवल भविष्यको कामना मेरो तरफबाट पनि भनेर लेख्नु भएको छ भने सुभाष वस्ती लेख्नुहुन्छ जबसम्म स्वामी प्रकाशको अभियान जारी रहन्छ नेपालमा कुनै गीत दुर्लभ वर्गमा पर्दैनन् त्यसैले आजको विषयप्रति मेरो भद्र असहमति छ भनेर उहाँले आफ्नो रिटो गर्नु गर्नुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद र त्यसै गरी बुद्ध जन्मेको देशबाट ह्याण्डलबाट मित्र लेख्नुहुन्छ सा। केशर दिउ तिमलाई म आँसु बाहेक भन्ने गीत दुर्लभको साथै अहिलेको समयसँग मेल खाने भनेर ले लेख्नुभएको छ भने लेखराम सापकोटा लेख्नुहुन्छ धेरै रेडियोले नयाँ वर्ष विशेष कार्यक्रम दिइरहेकोले अजर रमर गीत सुन्न गाह्रो परे पनि रेडियो चितवन रत्नगरबाट बड़ो मेहनत गरी सुन्दैछु भनेर उहाँले लेख्नु भएको छ यहाँलाई धेरै धन्यवाद लेखरामजी त्यसै गरी पोखराबाट अच्युत प्रसाद अधिकारी लेख्नुहुन्छ मिसिना देवीका स्वरका बारेमा प्रकाशदाई नयाँ वर्ष दुई हजार तपाई सहित सबैलाई शुभकामना अजर अमर गीतम मध्य मिस हेना देवी को कृष्ण बजाऊ मुरली भन्ने दुर्लभ गीत सुने दु हजार छयालीस मघ में एसएलसी मेरो विवाह किोड़ म रेडियो प्रिये बेला रात नौ पन्द्रह पशी पुराना नेपाली गीत कार्यक्रम आऊ थो म प्राय सुज गीत सुंदा तीन दिन याद ती दिनहरूको याद आउँछ आज पनि अझ र मर गीतहरू सुन्नेछु भनेर लेख्नुभएको छ अवश्य पनि अचुरजीत त्यो गीत हाम्रो क्रमसूचीमा छ समय उभ्रिछ भने हामी अवश्य बजाउने नै छौं तर यति बेला अर्को एउटा गीत छ धेरै मित्रहरूले उदित नारायण झाका धेरै गीत सुनेका छौं तर उनको पहिलो पहिलो रेकर्डिङको सिकेर संगीत र रत्न शब्दको यो गीत सुन्न पाएको थिएन सुनाइदिनुहोला भनेर लेख्नुभएको छ उदित नारायण झाको स्वर चा सुनिल पौडेल हाम्रो ट्वीटरमा मेन्सन गर्नुहुन्छ काठमाण्डु हुँदा पनि सुन्थे अचेल गुल्मी छु र पनि यहाँ रेडियो देउरालीमा सुनिँदो रहेछ अजर अमर गीतहरू नबी सुन्ने बाचा राखियो अब नव वर्षको शुभकामनासहित त्यसै गरी दिलीप थापा हाम्रो फेसबुकमा लेख्नुहुन्छ अंग्रेजी नयाँ वर्षको शुभकामना सबैलाई र उहाँले सपनाश्रीले गाएको कान्छाले कान्छीलाई लग्यो वनको बाटो लालटिने बालिरालाई छुट्टै मजा मान्नुभएको छ भने अनन्त कटवालले पनि सड़चालिसौं अङ्कदेखि लगातार सुन्दै गरेको र दुई सय दशौं श्रृंखलासम्म सुन्दै आइरहेको सबै कालोजय गीतहरू विशेष लागेको उहाँले जानकारी दिनुभएको छ राधेश्याम देतालले धेरै नै छन् गीतहरू तर पिंजाको सोगाको बालक बब्रू चाहिँ अप्राप्य नै लाग्यो भन्नुभएको छ रश्मि अते जसले फेसबुकमा राख्नु भएको फोटो यति महिमामही छ देवकोटा पारिजात नारायण गोपाल तारादेवी उहाँको घरको भित्तामा सजिएको छ र उहाँ अगाडि बस्नुभएको छ उहाँको यो फोटो आकर्षक पनि छ र उहाँले दुर्लभ गीतहरूको संकलनको लागि हार्दिक धन्यवाद पनि दिनुभएको छ भर्खरेको गीतलाई सन्तोष सेजवालले चयन गर्नुभएको थियो भने सुदीप शिवाकोटीजीले पनि छ सलाम कसरी बोलामलाई दुर्लभ गीतको रूपमा सम्झना गर्नुभएको छ तर आज अर्कोवटा गायकको चर्चा छ जुन गायकलाई कवि मुरारी सिदेलले पटक रेडियो मार्फत सुनेको तर गीत चाहिँ पहिलादेखि सुनेको चर्चा गर्नुभएको छ इन्द्र नारायण मानन्दरको शिवशंकरको संगीत दिव्य बुर्तेलको शब्द लाख लख बालक बत्ती पंख ले हम करा नदी मा बगै दो है लख लख बालक बत्ती पंख ले नदी मा बगै दो हई Laugh-laugh-laugh-laugh बोली सुन्द घरचरी निदाउछ मेरो सुक्किरहनु टक्की नै रहने छ भनेर हमके है, लाख लाख इन्द्रनारायण मानन्दरको स्वरलाई मुरारी सिगदिलजीले चयन गर्नुभएको छ आज कार्यक्रममा विज्ञान निभाले पाँच मिनट अगाडि लेख्नु भएको छ एकचोटि काँडालाई माई खाने धोको बाँकी छ अध्ययारोमा अध्ययारो भई हराउने धोको बाँकी छ नातिकाजीले गाएको यो गीत मलाई दुर्लभ लाग्दछ थाहा छैन था उज्यालोको अर्काईमा छैन नयाँ वर्षको शुभकामना प्रकाशजी भने लेख्नु भएको छ अवश्य पनि हाम्रो अर्काईमा यो गीत छ तर तपाईँले अनुरोध गरेको समय अलिक ढिलो भएको बजाउन पाइएन अर्को कुनै कार्यक्रम अवश्य नै बजाउनेछौ कुमारजंग कार्की लेख्नुहुन्छ ग्रेग्रिन क्यालेण्डर अनुसारको नव वर्ष दुई आगमनको सुखद अवसरमा अजर अमर गीत टीम लगायत सबैमा हार्दिक मंगलमय शुभकामना छ कार्यको लागि सलाम आजभन्दा भोलि राम्रो हुने आशा अनि प्रति आशामा सायद हामी नयाँ वर्षको प्रतीक्षामा दुर्लभ गीतमा मलाई सुन्न मन परेको भने उहाँले गीतको उल्लेख गर्नुभएको छ जलकमान गन्धर्वको स्वर र श्रीचरण श्रेष्ठको रचनाको अलग अलग गीत र समयले साथ दिन क्षमा चाहन्छौ अज्यत प्रसाद अधिकारीले दुर्लभ मान्नुभएको गीत मिसेना देवीको स्वरसँगै आजको यो कार्यक्रमबाट प्राविधिक मित्र दिनेश रेनौला र यो प्रकाश हामीलाई विदा दिनुहोस सबैमा नव वर्ष दुई हजार सोह्रको मंगलमय शुभकामना देशमा सम्पूर्ण कुरा सुलभ शान्त होस यही कामना गर्दछौ पाजाउ मुरारी